सप्तम स्कन्दको प्रारम्भमा महाराज परीक्षितजीले सुखदेव स्वामीलाई एउटा प्रश्न गर्नुहुन्छ गुरुदेव एउटा कुरा मैले बुझिन भगवान् त सबैका आत्मा परमात्मा सर्वेश आत्मा परमात्मा त्यस्तो भगवानले किन विषम जस्तो हुनु पर्या समान हुनुपर्छ देवता, मानव देवताहरूको पक्ष लिने समप्रिय सुरु ब्रह्मण भूता न स्वयं इन्द्र स्यार्थे कथम दैत्यान विषम हो सबैका सुहित सबैका मित्र बन्नुपर्ने भगवान श्री हरि इन्द्रको हित चिताएर देवताहरूको कल्याण चाहेर उहाँले किन दानवहरूको संहार गरे विषमता भएन यो भगवानको भनेर उहाँले सोध्ने बित्तिकै सुखदेव स्वामी भन्न थाल्नुभयो गुरुदेव महाराज परीक्षणजी हजुरले अहिले यहाँ सोधे प्रश्न मलाई हजुरका पितामा धर्म राजुधिष्टिले सोध्नु भएको थियो देवर्षिहारदजीलाई सोध्नु भएको थियो जब राजस्व यज्ञ सम्पन्न भयो त्यसपछि बहुत ठुलो सभा बसेको थियो धर्मराज उष्टि बिचमा हुनुहुन्थ्यो त्यतिकैमा बडो सुन्दर किर्तन गुन्जित हुन थालो कृष्ण लाइन कृष्णलाई, भजम कृष्णलाजम कृष्णलान्दवि खोर्छ नाम भजम कृष्णला भक्तभक्सल भगवानको यसरी कीर्तन गर्दै नारदजीको शुभागमन भयो धर्म राजु उठेर स्वागत सत्कार सम्मान गर्नुभयो नारदजीको र त्यसपछि हात जोडेर भन्न लाग्नुभयो नारदजी एउटा रहस्यमय कुराको अर्थ बुझाइदिनुहोस् न कति कति तपस्वी योगी ज्ञानी ध्यानी त्यत्तिकै रहे आत्मकल्याण प्राप्त गर्ने बेलामा शिशुपाल अघि बढो जसले भगवान कृष्णलाई आक्षेप सिवाय आलोचना सिवाय गर्दैनथ्यो उसको यसै उद्धार कस्तो अचम्मको कुरा देवर्षि नारायजीले भन्नुभयो ए न के न पिपाएन मन कृष्ण निवेशायत महाराज भगवान्सँग त प्रेमसँग भए भक्तिसँग भए त्योभन्दा सर्वोत्तम अरू केही हुँदै हुँदैन त्यो हुँदैन भने रिसले रागले झुवाकिएर त्यो त माखन चोर त्यो गाई चराउने गोठालो के भनेर हुन्छ भगवान् कृष्णलाई याद गर्नुपर्छ त्यसको कल्याणै कल्याण हुन्छ एउटा गन्दा नाला बग्दै जाओस् पतित पावनी गङ्गाजीमा मिलोस् तँ पनि पतित पावनी रूप भन्छ एउटा सुन्दर कञ्चन निर्मल पानीवाला सरिता बग्दै गएको अवस्था होस् ती सरिता पनि झन पावन भन्दैछन् गङ्गाजीमा गएर मिलेर दुइटैको पावन त हुन्छ भगवानसँग कुनै माध्यमबाट पनि जोडियोस् गाँसियोस् प्राणी एकचोटि यो सन्त परम्परामा प्रचलित कुरा सुरदासी महाराज जगन्नाथपुरीमा गएर भगवान जगन्नाथको कीर्तन स्तुति बन्दना गाउन थालौँ अनेक भजन पद मङ्गल गानहरू गर्नुभयो दर्शन मिलेन त्यसपछि सूर्यदासजी लागो यो टेढालाई श्याम सुन्दर त टेढा नहुने बाँका नहुने यो बाके बिहारी न नि यिनलाई सिधा पदले कहाँ जानु सकिन्छ टेडा मेडा पद पदबाट गाउनु पर्यो अब अनि प्रसन्न होला नि भनेर सूर्यदासजीले त गोकुल तेह्र टेढो गोकुल तेह्र गोकुल वृन्दवन तेरो टेढो गोकुल तेरो ते तेड़ी तेड़ी रे श्याम तेरी मथुरा गरेडी रे श्याम तेरी मथुरा लकुट तेरो ते टेढोकुटो टेढो लकुट ते aan teedi teedi re shaam teri math ki murliya aan aan teedi teedi re shaam teri math ki bolnao teroteedo nang baba te roteedo bolnao teroteedo aan तेड़ी तेड़ी रे, तेड़ी बोलो सचिदानंद भगवानी सूरदास जी जब टेढ़े टेड़े पदर गाउन थाल्भ त्या तो बलदेवजी भी बलदेवजी सुभद्राजी भगवान कृष्ण जगन्नाथ जी बलदेवजी तारी वहां कि स्वभाव हो कृष्ण योग बिचेर आएर कति दिन भयो ढोकामा भजन गएको गाए त्यो भक्ति गीतहरू तिमीले सुनिदिएनौ भाउ त हुँदा हुँदा टेढो टेढो भन्न थाल्यो था अहिले आएर त मलाई पनि टेढो अरे बलदाओ ट्याडो ट्याडो कति बेर यस्तो गर्ने गर किन दर्शन दिँदैन भनेर बलदेवजीले अलिकति झुवाक प्रकट गरेपछि अनि श्याम सुन्दर जानुभयो अरे दर्शन दिनुभयो अरे सन्त मण्डलीमा यस्तो छ त महाराज धर्मराज जुधी ठेर रागा द्वेषा भयात्नेहात यथा भक्तेश्वरे म आवश्यदमितद् अनेक भावले अनेक प्रकारले कसैले रिसले रागले कसैले द्वेषले कसैले प्रेमले भक्तिले अनेक रूपमा भगवान् कृष्णकै आराधना गरेका छन् अन्त कतै जाँदै जाँदैन त्यो ठोकिने ठाउँ त प्रभु नै हो त्यही पनि कल्याणकारी भएको छ सबै केवल भक्ति गर्ने मात्रै तर्या छैनन् उहाँप्रति रिष राग गरेर उहाँको नाम जप्ने पनि तर्या छ यो उहाँको विशेषता हो महारा भन्नुभयो अनि हिरण्य कसिपुको कुरा आयो किनभने यो त अन्तिम जन्म हो नि शिशुपाल दन्त भक्तको पहिलो पटकमा हिरण्याक्ष हिरण कसिपु भएर आए भगवान्का जय विजय नामका पार्षदमाथि सनक आदि मनिन्द्रहरूको श्राप परेको थियो जन्म राक्षस भनेर जन्मिनु पर्छ भनेर त्यही फल भोग्नको लागि पहिलोपटक हिरण्याक्ष हिरण्य कशिपु भएर आए अर्को त्यहाँ पनि भगवानले नै उद्धार गरिदिनु भयो दोस्रो पटक रावण कुम्भकर्ण बनेर आए त्यहाँ पनि प्रभुले नै उद्धार गरिदिनु भयो र अहिले अन्तिम पटक तेस्रो पटक शिशुपाल दन्तभत्र बनेर आएका छन् शिशुपालको उद्धार भइसक्यो महाराज अब दन्तवत्रको पालो त्यो पनि भइहाल्छ त्यसो यो कुनै आश्चर्यको कुरा होइन शिशुपालको उद्धार हुनु भनेर सम्झाउनुभयो नाराजीले जब हिरणको नाम आयो अनि धर्मराजले सोध्नुभयो देवर्षिजी हिरण्य कशीपुरले त आफ्नो छोरा प्रह्लादलाई भगवानको भक्त शिरोमणिलाई बडा दुःख दिएको थियो भन्ने सुनेको थिएँ मैले त्यो अलिकति सुन्न पाउ धर्मराज उठीलाई नारदजीले भन्नुभयो धर्मराज जुन समयमा हिरण्य कश्यपुर द्रोणातल पर्वतमा गएर तपस्या गरिराखेका ओम ब्रह्मणे नम ओम ब्रह्मणे नम भनेर ऊ तपस्यामा गएको बेलामा देवराज इन्द्रले गर्भवती अवस्था कयाधु महारानी हिरण्य कश्यपुर हरण गरेर लिएर गएको देवर्षी नाराजीलाई थाहा भयो त्यसपछि सामु गएर उहाँले भन्नुभयो देवराज तिमी ठुलो भुल गर्दैछौ यी परम पतिव्रता सती नारीलाई दुःख नदेऊ ना, होइन यिनको गर्वबाट त दानव पुत्र पैदा हुन्छ त्यसले देवलोकलाई सताउँछ त्यसैले देवर्षिजी म पहिले नै समाप्त गरिदिन चाहन्छु भनेर देवराजेन्द्रले भने, देवराज भने तिमी भुल गर्दैछौ यिनको गर्वबाट पैदा हुने बालकले त आफ्नो भक्तिद्वारा जगत पावन भनेर विश्वको उद्धार गर्नेछन् भक्त शिरोमणि प्रह्लादजीको जन्म हुन्छ नसताउ यिनलाई छोडिदेऊ भनेर निवारण गरिदिनुभयो देवर्षिजीले र त्यहाँबाट आफ्नै आश्रममा ल्याएर भक्तिमय परिवेशमा आफ्नो आश्रममा आश्रय दिनुभयो नारदजीले कयाधु महारानीलाई प्रहलादजी त्यहीँ जन्मिनु भयो पाँच वर्षको उमेरसम्म त्यहीँ समय बित्यो उहाँको भक्तिमय परिवेशमा त्यसैले हामीका जो कथाहरू छन् ध्रुवजी पाँच वर्षका प्रहलादजी पाँच वर्षको उमेरमा भक्तिमय बनेका यी सब कथाहरूले के बताउँछन् भने चाइल्ड साइकोलोजी अनुसार सानो केटाकेटी अवस्थामै भगवानप्रतिका भावनाहरू बालकमा दिनुपर्छ यी शिक्षामा यी सुन्दर उपदेशहरूले यी सुन्दर कथाहरूले त्यही बताउँछन् तर जब प्रह्लादजी पाँच वर्षको अनुभएको थियो हिरण तपस्या पूर्ति भयो पूर्ण भयो ब्रह्माजीले आर वरदान माग र भन्नुभयो तिम्रो तपस्या पूरा भयो बाबु वरदान माग हिरण्य कसिपोले भनौँ ब्रह्माजी तपाईँको सृष्टिभित्रका कसैबाट मर्नु मा नपरोस् मानवबाट नमरौँ दानवबाट नमरौँ प्राणी पशु पक्षीबाट कसैबाट नमरौँ जलचरबाट नमरौँ स्थलचरबाट नमरौँ नवस्तरबाट आकाशमा हिँड्नेबाट पनि नमरौँ अस्त्र शस्त्रबाट पनि नमरौँ राति पनि नमरौँ दिउँसो पनि नमरौँ मतलब कसैबाट मर्नु नपरोस् भन्ने वरदान मागो ब्रह्माजी त बडा चक्करमा पर्नुभयो भएर जे माग्छु दिन्छु त भनिहालेँ यो त बडा अटपटा वरदान माग्दैछ नियम त के छ भने आया हैसो जायगा राजा रंक फकिर अब यो चाहिँ भन्छ प्लेटफर्म खाली गर्ने नपरोस् भनेर सरही जमिरहनु खोज्छ कसरी यसले तथास्तो भन्ने अब नभनौँ भने आफैले भनेको जे माग्छौँ त्यो दिन्छु भनेर एकदम अगमक्क परेर ब्रह्माजीले भगवान हरिलाई ध्यान गर्नुभयो प्रभु के गरौँ म कसरी यसलाई वरदान दिउँ कि नदिउँ के भनौँ भगवान्को स्मरण गर्दै गर्दै उहाँलाई एउटा चेतना जागृत भयो तथा भनिदेऊ अहिलेलाई केही छैन जुन बेला यसको सफाया गर्ने बेला आउँछ म एउटा कुनै यसले नमागेका रूपबाट त्यही रूप बनेर आउँछु जे जेबाट नमर्ने भने चाहिँ यसले भन्दा अलग्गै भएरमा आउँछु र सिध्याइदेऊ यसले भनिदेऊ अहिलेलाई तथस्थ केही छैन अनि ब्रह्माजीले समाधान पाउनुभयो र तथास्तु हेरन्ने पूर, तथास्तु, पूर्व तथा लचिताको कुरा पुग्छ जे जेबाट नमर्ने भने जस्तो मर्दैनौ ल ठिक छ भनेर भनिदिनु हो त्यसपछि जुगामा ताउलाउँदै आयो म अमर भएँ अजम्बरी भएँ अब मलाई कसैले मार्दैन भन्दै दे। प्रहलादजीलाई पनि लिएर आयो अनि कुमारहरूसँगै पढ्न पठायो गुरुकुलमा प्रह्लादजीलाई अर्थ के पढ्नु थियो प्रभुको भक्ति भएको उहाँको कुनै विद्यै थिएन अनि हुँदाहुँदा दायाँ बायाँ बसेका दानव कुमार साना सानालाई भन्थे भन्नुहुन्थ्यो प्रह्लादी हेर भाइ हो केटाकेटी अवस्थामै प्रभु भक्ति गरिहाल्नुपर्छ यो दुर्लभ जीवन होयो, यो हो। भक्तितिर लाग तिमीहरू पनि भनेर शिक्षा दिनुहुन्थ्यो देख्दा देख्थे तँ गुरुकुललाई त हरिभक्ति साधनाश्रम बनाइदिनु भएको थियो प्रहलादजीले सबैलाई त्यही सिकाइदिने कोही कोही बेला छुट्टीको समय आउँथ्यो अनि सब बालकहरू भेला भएर बालक खेल खेल्ने भन्थे के खेल्ने भन्दा कोही डन्डी पियो कोही लुगा मारि कोही के प्रदी भन्नुहुन्थ्यो यस्तो कि खेल्ने खेल्नु भक्तिको खेल खेलौँ भक्ति किर्तनको खेल खेल। खेल। जसले गर्दा त्यो सम्पूर्ण जीवन नै भक्तिमय भन्छ सारा जिउनु नै भक्ति हुन्छ यस्तो खेल खेलौँ न हामी किर्तनको भनेर बिचमा आफू कर्ताल लिएर उरिनुहुन्थ्यो प्रहलादी अरू सबै दायाँ बायाँ उरिन्थे हरे कृष्ण कृष्ण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 भक्त भगवानको भगवान्को यसरी प्रह्लादजीले भक्तिमय बनाइदिनुभयो त्यो गुरुकुल हिरण्य कसिपुर भित्र भित्रीबाट मरमरिँदै थियो म चाहिँ भन्थे हरिको तिर यो नलागोस् यसलाई त्यताबाट मुक्त गरौँ भनेर यो त झन्झन त्यतै लहस्य रहेछ भनेर हिरण्य कसिपुर दण्ड दिन खोज्यो म जीवित राख्न चाहन्न अब भन्न थालो दान दान र दानवहरू क्रूर स्वभाव भएका दानवहरूलाई हराएर लैजाओ यसलाई एकदम अग्लोभन्दा अग्लो पर्वतको टाकुराबाट झारिदेऊ अब प्रह्लाद छैन भन्ने म सुन्न पाऊँ भनेर आदेश दियो ती दानवहरूले त्यसै गरे प्रह्लादजीलाई लिएर गए थरथर कामिराख्या त्यतिको हात यस्ता सुकुमार पाँच वर्षका राजकुमारलाई यिनै हातले हामीले कसरी खसाल्नु पहाडका टाकुराबाट भन्दै नगरौँ भने राजाज्ञा हो आफ्नै जीवन खतरामा पर्छ गर्नै पर्यो भन्दै लाचारी साथ लिएर गए काँपिरहेका हातले काँपिरहेको मुटुले प्रह्लादजीलाई खसालिदिए प्रह्लादजी टाकुराबाट झर्नुभयो डोनमुनिले उहाँले प्रभुको नाम कीर्तन गर्दै हुनुहुन्थ्यो श्री कृष्ण गोविन्द हरे मुरारे नाथ रण वासुदेव श्रीकृष्ण गोविन्द भगवान को का शंकर चक्र गुप भगवान का कर्कमल गए पद्म ले कर्णिका में बीच भाग में प्रहलाद जी थामेरा लियादी अंतपुर में पुर्या दिए राजमहल को प्रहलाद जी भिता अंतपुर में पुरिया त्यतिकैमा ती दानवहरूले आएर रिपोर्टिङ गरे सूचना दिए हिरण्य कशीपूलाई निवेदन गरे महाराज हजुरले वंश कलङ्क मानेको अब सुन्नु नपरोस् प्रह्लाद छ भन्ने म देख्न चाहन्न भनेको प्रह्लादजीलाई हामीले आफ्नै हातले खसाल दिएर आयौँ अब प्रह्लाद छैनन् भन्दै आएर जानकारी गराएँ हिरण्य मेरो वंश कलङ्क मेटियो भनेर झुङ्गा मुसार्दै भित्र गयो अन्तपुरमा गएर हेर्छ त आमाको काखा का का बसेर प्रह्लादजीले दुध खाइरहनु भएको थियो अरे यो दुस्तोलाई पाहाडबाट खसा भने त यिनीहरूले मलाई ठग्या त होइन यिनीहरूले झुक्कियाको त होइन भनेर तिनीहरूले बोलाएर हप्काउँछ हेरन्ने कसिबु